काङ्ग्रेस माओवादी गठबन्धन देशलाई रिक्ततामा लैजाने षड्यन्त्रबाट बनेको एमाले अध्यक्ष ओलीको टिप्पणी फोरम लोकतान्त्रिकको सरकारमा सहभागी हुने योजना अलपत्र दुई दुईवटा हेलिकप्टर पर्वतमा एक साथ आकस्मिक अवतरण सुनको मूल्य तीन वर्षकै उच्च एमनमा हवाई हमलामा परिपन्ध्र जनाको मृत्यु भारतमा गुडिरहेको रेलको छत काटेर झण्डै छ करोड लुटियो र ओलम्पिकको पदक तालिकामा अमेरिका र चीन बीच प्रतिस्पर्धा अमेरिका फेरि स्वर्ण पदकको शीर्ष स्थानमा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मे घार्ज र इन्टरनेटमा रेडियो युनिटी डट कम प्रसारण भइरहेको दिउँसो तीन बजेको युनिटी खबरमा स्वागत छ म दिलदीपेश देउबा एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस र माओवादी गठबन्धन देशलाई संवैधानिक र राजनैतिक रिक्ततामा लैजाने षड्यन्त्रबाट बनेको बने टिप्पणी गरेका छन् अहिलेको गठबन्धन निर्माणमा गरिएका सम्झौताहरूलाई एमाले अनुमोदन नगर्ने प्रश्न प्रेस चौतारी नेपालले बुधबार पार्टी कार्यालयमा आयोजना गरेको अन्तक्रियामा पूर्व प्रधानमन्त्री ओलीले स्थानीय निकायको चुनाव मंगिरमा नगर्ने निर्णय वर्तमान सरकारले गर्नु प्रदेश सभाको चुनाव पनि नगर्ने नियत रहेको दावी गरेका छन् केपी ओली नेतृत्वको सरकारबाट अन्तिम समयमा बाहिरिएर प्रधानमन्त्री चुनावमा पुष्पकमल दाहाल प्रचण्डलाई मत दिए पनि सत्ता गठबन्धनले व्यवस्था गर्दा फोरम लोकतान्त्रिकको सरकारमा सहभागी हुने योजना अल्पत्र परेको छ मुसा प्रवृत्ति देखाउँदै आफू सहभागी सरकारकै विपक्षमा आएको अविश्वास प्रस्तावको समर्थन गर्दै नयाँ सरकारमा सहभागी हुने लालचाह देखाइएका विजय कुमार गच्छेदार नेतृत्वको फोरम यता नउता हुने अवस्थामा पुगेको छ गच्छेदार यसअघि उप प्रधानमन्त्री सहित एघार पटक मन्त्री भइसक्नु भएको छ ओली सरकारमा दोस्रो वरियतामा रहेका गच्छेदार गठबन्धन अप्ठ्यारोमा पर्ने बित्तिकै परिवर्तन गरेर कांग्रेस र माओवादीसँग खोज्नु भएको थियो ढुंगा डुब्न लाग्दा मुसाले छोडे जस्तै गच्छेदारले ओली सरकारलाई छाडे भनेर यति आलोचना समेत भइरहेको थियो प्रधानमन्त्री पुष्पकमल दाहालले यातायात क्षेत्रको विकास र विस्तारका लागि सरकार प्रतिवद्ध रहने बताएका छन् यातायात व्यवसायी संघ बालुवाटारमा भएको भेटमा उनले यातायात क्षेत्रको विकास बिना मुलुकको विकास असम्भव रहेको भन्दै यातायातको क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्ने वचन दिएका थिए यातायात व्यवसायीहरूले भने पछिल्लो समयमा यातायात व्यवसायीले भोग्नु परेका समस्याका बारेमा सरकारको ध्यान आकर्षण गराएका थिए उनीहरूले यातायात प्राधिकरण गठन गर्न र वैज्ञानिक भाडादर कायम गर्न माग राखेका थिए मौसममा खराबी आएपछि पर्वत सदरमुकाम कुष्मा बजारमा बुधबार दुईवटा हेलीकप्टर आकस्मिक अवतरण गरिएको छ मुस्ताङको लेतेबाट गोर्खातर्फ फर्किँदै गरेका मनाङ एयरका दुईवटा हेलिकप्टर बुधबार दिउँसो बाह्र बजी आकस्मिक अवतरण गरिएको हो कुष्मा बजार सशस्त्र प्रहरी बलको चण्डिका गणमा रहेको खेल मैदानमा हेलिकप्टर अवतरण गराइएको हो मनाङ एयरको नौ र नौ 9NL... कलशाइल भिकप्टर मौसम खराबी भाग आकस्मिक अवतरण करप्टन प्रकाश श्रेणाई जानकारी दिया वर्षा बाक्लो को, का को का कारण हेलीकप्टर आकस्मिक अवतरण करुबईप्टर दुई दुईजनात्रु सवार अन्तर्राष्ट्रिय बजार पछ्याउँदै स्थानीय बजारमा सुनको भाव वृद्धि भएको छ आज तोलामा तीन सय रूपयाँले बढेर उनासाठी हजार दुई सय रूपयाँ कारोबार भइरहेको नेपाल सुनसादी व्यवसायी महासंघले जनाएको छ यो तीन वर्ष उच्च मूल्य हो मंगलबार तोलाको अन्ठाउन्न हजार कारोबार भएको थियो दुई साल भदौ बार गते सुन तोलाको भाव सबैभन्दा उच्च त्रिसठी पुगेको थियो त्यसपछि विस्तारै ओरालो लागेर तोलाको 47,700 सा हजार सात सय झरेको सुनको भाव फेरि उकालो लागेको हो अन्तर्राष्ट्रिय शेयर बजारमा आएको अस्थिरता डलर एवं युरोको मूल्यमा आएको गिरावलले लगानीकर्ता सुनका आकर्षिक हुँदा भाव बढ़ेको महासंघका अध्यक्ष मणिरत्न साक्यले बताउनुभयो अन्तर्राष्ट्रिय बजारमा शेयर बजारसँगै लगानीको अरू क्षेत्र कमजोर भएकाले सुनको भाव बढ़ेको महासंघले चाँदीको भाव पनि बढ़ेको छ चा, चाँदी तोलामा 10 रूपले बढेर 900 सय रूपमा किनबेच भइरहेको छ अब देश बाहिरका खबर एवनमा साउदी अरब नेतृत्वको गठबन्धनले गरेको हवाई हमलामा परि जनाको मृत्यु भएको छ राजधानी सानामा गरिएको हवाई हमलामा थुम्प्रै घाइते भएका छन् अखडालाई लक्षित गरी गरिएको हमलामा मारिने अधिकांश कारखानामा काम गर्ने महिला मजदूर रहेको बताइएको छ एमनमा हुती विद्रोही र सेना बीच वर्षौंदेखि संघर्ष जारी रहेको छ क्रममा संयुङको ज्यान भारतमा गुडिरहेको रेलबाटै करिब छ करोड़ भारतीय रूपयाँ फिल्मी शैलीमा लुटिएको छ केन्द्रीय रिजर्भ बैंकको सो रकम गुडिरहेको रेलको रेल छत काटेर राती रात चेन्नई गरेको रेल सो घटना भारतीय संचार माध्यम का अन्सार बैंक को 342 करोड बयास करो रेल को एिब्ब में राखी थी छे डिब्बा में सुरक्षाकर्मी रहेका थी तर रात को समय में लूटेरा रेल को छत काटर आठ करो अस्सी लाख रूपया लीर सो रकम लूटने गिरोह का बारे में अन्संधान थाली प्रहरीब दुई वर्ग फीट को पवाल पार्क खबरको अन्तमा एउटा खेल खबर रियो ओलम्पिकको चौथो दिनसम्म पदक तालिकामा चीन र अमेरिकाको प्रतिस्पर्धा चलिरहेको छ पदक तालिकामा कहिले अमेरिका शीर्ष स्थानमा उक्लिँदैछ भने कहिले चीनले अहिलेसम्म नौवटा स्वर्ण पदक जितेको अमेरिका शीर्ष स्थानमा रहेको छ आठ स्वर्ण पदकका साथ चीनले उसलाई पछ्याइरहेको छ चा। चार चारवटा स्वर्ण पदक जितेका हंगेरी र अस्ट्रेलिया क्रमशः तेस्रो र चौथो स्थानमा रहेका छन् रूस इटाली दक्षिण कोरिया र जापानले तीन तीनवटा स्वर्ण पदक जितेका छन् यसै फ्रान्स र थाइल्याण्डले दुई दुईवटा स्वर्ण पदक जित्दा बेलायत जर्मनी ब्राजिल स्वीडेन चाइनिज ताइपे बेल्जियम गिरिस नेदरल्याण्ड्स अर्जेन्टिना कोलम्बिया क्रोएसिया कोसोभो स्लोभेनिया र भियतनामले एक एक एकवटा स्वर्ण पदक जितेका छन् रियो ओलम्पिकमा सहभागी 207 सय सात राष्ट्रमध्ये हालसम्म सड़चालिस राष्ट्रले पदक तालिकामा नाम लेखाएका छन् रियो ओलम्पिकमा आज विभिन्न दशवटा खेल स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ यी दश खेलहरू क्यानोई साइक्लिङ ड्राइभिङ फेन्सिङ जिम्नास्टिक जुडोड रोविङ सुटिङ पौडी र भारतोल, भारतोलन रहेका छन् यो सँगै दिउँसो तीन बजेको युनिट खबर सकिने काङ्ग्रेस का माओवादी गठबन्धन देशलाई रिक्तमा लैजाने षड्यन्त्रबाट बनेको एमाले अध्यक्ष ओलीको टिप्पणी फोरम लोकतान्त्रिकको सरकारमा सहभागी हुने योजना अलपत्र दुईवटा हेलिकप्टर पर्वतमा एक साथ आकस्मिक अवतरण सुनको मूल्य तीन वर्षकै उच्च एमनमा हवाई हमलामा परि पन्ध्र जनाको मृत्यु भारतमा गुडिरहेको रेलको छत काटेर झण्डै 6 करोड़ रूपियाँ लुटियो र ओलम्पिकको पद तालिकामा अमेरिका र चीनबीच प्रतिस्पर्धा अमेरिका फेरि स्वर्ण पदकको शीर्ष स्थानमा प्रविधि सहयोगी वीरेन्द्र समाचारहरू पढ्न र चाहिँ कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ अब तपाईँले साँझ छ बजी सुन्न सक्नुहुनेछ